भएको साँझ साढे छ बजीको अर्पणलाई पूर्वी चितवनमा ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल चलाउनेहरू ट्राफिक प्रहरीको कार्यवाहीमा पर्न थालेका छन् हिजोदेखि शुरू भएको छ क्रममा तेत्तीसँग जनशक्ति अभाव भएका कारणले सड़कमा ट्राफिक का शाफिक प्रहरी परिचालन गर्न जिल्ला ट्राफिक आले चितौंले नसकिएपछि ट्राफिक नियम उल्लंघनका घटनाले निरन्तरता पाउँदै आएको थियो नयाँ ट्राफिक प्रहरी प्रमुखका रूपमा प्रहरी निरीक्षक रमेश राज भेटवालाई पश्चिम पूर्वी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ कार्यवाहीमा पनिहरू अधिकांशले हेलमेट लाइसेन्स बेलबुक बिना नै मोटरसाइकल चलाउने तथा वावी ओभरटेक गर्न खोज्ने तीव्र गतिमा मोटरसाइकल चलाउने मोटरसाइकलको स्वरूप परिवर्तन गर्नेहरू रहेका छन् ट्राफिक प्रमुख प्रहरी निरीक्षक भेटवालले आशा कार्यवाहीबाट पन्ध्र हजार राजस्व संकलन भएको बताउनुभयो टोल विकास संस्था समन्वय समिति रत्नगर आठको संयोजकका लागि चारजनाको उम्मेद्वारी परेको छ आज आयोजित तेस्रो अधिवेशनमा संयोजकमा सहमति जुट्न नसकेपछि अधिवेशनले निर्वाचन समिति गठन गरेर अधिवेशनको उद्घाटन सत्र टुगाएको छ संयोजकका लागि परशुराम खिमिरे चन्द्रकान्त ओसा ज्ञानेन्द्र राज र भोजराज लामिसानेको उम्मेद्वारी परेको छ संयोजकमा सहमति जुट्न नसकेपछि नगरपालिकाका सामुदायिक विकास प्रमग पाँच मण्डल संयोजक रहेको तीन सदस्य निर्वाचन समिति गठन गरिएको छ समितिको सदस्यहरूमा प्रताप डल्ला कोटी र खराज पराजले रहेका छन् समितिले चार दिनभित्रमा सहमति जुटाएर संयोजक तोक्ने म्याण्डेड अधिवेशनले दिएको छ समितिका अन्य पदाधिकारीहरूमा एक एकजनाको उम्मेद्वारी परेको भए पनि संयोजकमा सहमति नचुटिए पदाधिकारी पनि पछि चुट्ने गरी तेस्रो अधिवेशन सकिएको छ भरतपुर र त्यस आसपासमा रहेका इलेक्ट्रोनिक्स व्यवसायीहरूको आज सम्पन्न विरेद भेलाले शिखरनाथ पौड़ेलको अध्यक्षतामा तेह्र सदस्यीय भरतपुर इलेक्ट्रोनिक्स टेक्निशियन संघ गठन खोलेको छ सबै इलेक्ट्रोनिक्स व्यवसायीहरूको पेसागत सुरक्षा र हकियतका लागि संघको गठन गरिएको हो संघको उपाध्यक्षमा सन्त बहादुर गुरूङ सचिवमा श्यामप्रसाद तिवारी कोषाध्यक्षमा हरि कार्की र सहसचिवमा सन्तोष कुमार रहनु भएको छ त्यसै गरी समितिका अन्य सदस्यहरूमा सुभाकर गौडेल मुक्तिनाथ पन्थी रासु फौडेल नारायण प्रराशनी र श्री राम थापा त्यसै गरी भेलाले तीनजना सल्लाहकारहरू चयन गरेको छ इन्द्रचन्द राणा प्रकाश वेदी र अनन्त राष्ट्रका सल्लाहकार रहनु भएको अध्यक्ष शिखरनाथ पौड़ीले जानकार दिनुभयो सबै व्यवसायीहरू संगठित भइरहेको अवस्थामा भरतपुरमा रहेका इलेक्ट्रोनिक व्यवसायीहरू पनि संगठित हुनुपर्ने महसुस भएपछि भेला मार्फत संघको गठन गरिएको कोषाध्यक्ष हरि कार्कीले बताउनुभयो भरतपुर क्षेत्रमा करिब दुई दर्शन भन्दा बढ़ी इलेक्ट्रोनिक व्यवसायीहरू रहेको उहाँले बताउनुभयो वर्तमान कार्य समितिले सबै इलेक्ट्रोनिक व्यवसायीहरूको तथ्याङ्क लिएर उनीहरूलाई समेत समेट्ने लक्ष्य लिएको छ जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष दुई हजार दुई सय रगत परीक्षण गरिएको छ जसमध्ये तीन जना डेंगू संक्रमित बिरामी फेला परेका छन् चालु साउन महिनामा पन्द्र दिनको अवधिमा तीनजनामा डेंगू देखिएको छ डेंगू फैलन नदिन गत आर्थिक वर्ष माथ ला जन स्वास्थ्य कार्यले चितुअ रूपमा लार्वा र नष्ट गर अभियान जोखिम युक्त क्षेत्रमा संचालन गरेको छ यो अभियानमा कुल आठ लाख पचास हजार खर्च भएको छ तर यसको प्रतिफल भने केही देखिएको छैन अभियानको समयमा मात्र पानी जमेका भाड़ाहरूमा पानी हटाइए पनि अहिले यो समस्या उस्तै छ डेंगूको प्रभाव कम गर्न गत वर्ष अघिल्ला वर्षहरूको तुलनामा चार लाख पचास हजार थप रकम आए पनि कार्यक्रम प्रभावकारी हुन सकेको छैन त्यसअघि वार्षिक रोज चार लाख आउने गरेको र भरतपुर र रत्नगढ़ नगरपालिका क्षेत्रमा डेंगूको जोखिम बढ़दै गएपछि डेंगू रोगबाट बस्न अभियान चलाइएको छ <दुगाँ> चितवर्ण रिक्सा व्यवसाय समितिले रजहत जयन्तीको अवसर पारेर भदौ महीना विविध कार्यक्रम गर्ने भएको छ समितिको कालीमा भएको पत्रकार सम्मेलनमा रिक्सा व्यवसाय समितिले पहिलो पटक रिक्सा दौड़ प्रतियोगिता समेत गर्ने जनाएको छ समितिका अध्यक्ष अमेर कुमार श्रेष्ठले वातावरण मैत्री यातायातका रूपमा लिइने रिक्सालाई प्रवन्धन गर्ने गरी रजत जयन्तीलाई महोत्सवका रूपमा मनाउने बताउनुभयो रजत जयन्तीका अवसरमा भदौ दुई गते समितिकै कार्यालयमा खुल्ला रक्तदान कार्यक्रम भदौ दश गते आन्तरिक राजस्व कार्यालय भरतपुर अस्पताल हुँदै सप्तगण्डकी चौकसम्मको सरसफाई गर्ने कार्यक्रममा गरिने भएको छ एक्काइस गते क्याम्पस दौड़ प्रतियोगिता गरिने रजत जयन्ती समापनका अवसरमा भद 31 गते क्याम्पसहरूबाट पोखरा बसपाक हुँदै चौबिस कोटीसम्म रिक्सायाली निकालिने कार्यक्रम राखिएको छ दुई हजार चौतिस सालमा शरदपुर नौका मैतलाल गुरूङले वीरगंजबाट पाँचवटा रिक्सा चालक ल्याएर भरतपुर क्षेत्रमा रिक्सा संचालन गर्नुभएको थियो चितवनमा हाल एक हजार रिक्सा रिक्सा व्यवसाय समितिका निवर्तमान अध्यक्ष वेरी लामिसाले प्रदूषण रहेर साधन रिक्सा संचालनमा स्थानीय निकायले व्यवस्था गर्दा विस्थापित हुने खतरा बढ़ेको बताउनुभयो धार्मिक तीर्थस्थल देवघार धामको फोहोर महिला व्यवस्थापन रणनीति छ महीनाभित्र बन्ने भएको छ देवघाटामबाट निस्करी फोहोरहरू बन्न थालेपछि देवघाट क्षेत्र विकास समितिले रणनीति तयार पार्नका लागि गृह कार्य थालेको हो नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको फोहोर महिला व्यवस्थापनको सहयोगमा देवघाटका स्थानीय संस्थाका प्रतिनिधि व्यवसायीलाई फोहोर महिला व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको छ प्रयोग गरिसकेका का काम नलाग्ने वस्तुलाई व्यवस्थापन गर्ने बारे प्रशिक्षण फोर महिला व्यवस्थापन केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा अमात्याले धार्मिक क्षेत्रहरूमा फोहोर बढ्दै गइकाले समयमी उचित व्यवस्थापन गर्नुको विकल्प नरहेको बताउनुभयो नेपाल आदिवासी जनजाति महासंघ गुल्सानगर सम्बन्ध परिषदको आयोजनामा संचालित नेतृत्व विकास लागि पासिने उद्घोषण तालिम आशोबाट सकिएको छ सनोली उपसारमा आयोजित तालिमको आज औपचारिक रूपमा समापन गरिएको हो तालिममा विदुर केसी र कमल कणेले प्रशिक्षण दिनु भएको थियो जसमा चालिसजनाको सहभागिता चित्रवन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख फडिन्द्र प्रसाद खनालको प्रमुख आतिथिता एवं परिषदका अध्यक्ष दीपक लामाको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका सचिव अजित बहादुर तामाङ परिषदका सल्लाहकार पीएम गुरूङ साबिक नेपाली का गुन्सानगर गाउँ इकाइ समितिका सभापति शालिकाम पौडेल नेपाली कंग्रेसको भातृ संगठन नेपाल आदिवासी जनजाति संघ क्षेत्र नम्बर चारका सभापति ललितमान थमांग नेपाल आदिवासी जनजाति संघ गुन्सानगरका सभापति सुमबहादुर तामाङ साविक नेकपा इमाले गुन्सानगर गाउँ इकाइ समितिका अध्यक्ष गुन्सामान विक चितवन उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ प्रसिद्ध सार्थीहरूको तर्फबाट मेनुका गुरुङले मन्तव्य व्यक्त गरेका थिए मिस ग्लोबल चितवन दुई हजार चौधको तयारी तीव्र पारिएको छ तयारी तीव्र भएसँगै ट्यालेण्ट राउण्ड चलिरहेको छ प्रतियोगितामा अठार सना सहभागी हुँदैछ मोर्डेल ग्लोबल हिस्सा कन्सल्टेन्सीको आयोजनामा हुन लागेको मिस ग्लोबल चितवन दुई हजार चौधको फाइनल यही श्रावण उनातिस गते हुन लागेको हो भने साउन उनातिस गते भरतपुर क्यान्सर अस्पतालको सुब्बा हलमा प्रतियोगिताको फाइनल हुँदैछ प्रतियोगितामा सत्र वर्षदेखि चौबीस वर्ष उमेर समूहका महिलाहरूले महिलाहरूको सहभागिता रहेको छ करिब सय जना भन्दा बढ़ी बाटो अडिशन मार्फत ग्रुमिङ राउण्डको लागि मिसजना बेसना छनौट गरी तालिम क्षमता अभिवृत्ति लगायतका तालिम दिँदै फाइनल राउण्डको लागि करिब तीन हप्ताको ट्रेनिङमा फर्स्ट छनौट भएका बेसनालाई फाइनल राउण्डको लागि फाइनलका लागि छनौट भएका बीसनालाई विभिन्न खालको ट्रेनिङको साथै अन्य अभिवृद्धि लगायतका तालिम दिँदै आएको छ प्रतियोगिताको विषयले नगत पचहत्तर हजार सिधा नारीगढ़ददेखि काठमाडौँसम्मको एयर प्राप्त गर्नेछन् भने फर्स्ट रनआफले नगद पचास हजार सय र नानीगढ़देखि काठमाण्डुसम्मको एयर टिकट प्राप्त गर्नेछन् भने सेकेण्ड रनरपले गतले पनि नगद पच्चीस हजार सय र नानीगढ़देखि काठमाण्डुसम्मको प्राप्त गर्नेछन् सितुवन विराटनगर पोखरा बोटोलबाट उत्कृष्ट तीनजना र काठमाण्डुबाट चारजना गरी पछि उत्कृष्ट सोह्रबाट मिस्कनोगल छनौट गरिनेछ पालस कर्पड आवासमा हाम्रो प्रश्न छ डेंगू नियन्त्रण अभियान सफल हुन नसक्नेलाई तपाई के भन्नु छ यस जनचेतनाको कमी बी जन स्वास्थ्य कार्यालयको लापरवाही सी अभियानलाई निरन्तरता नदिएर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 बालु ट्राफिक खबरको यति बेला नानगढी टौना विर्गत सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मक्लियो मक्लिन्द ओबिसी काठमाडौँ सड़क खण्ड मक्लिन्द मोली पोखरा सड़क खण्ड र नानगढ प्रासी बोल सड़क ट्राफिक खबर के साथ में फोटो पॉइंट फो डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ चितौवन पन्न नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंसानब्बे पांच पचास एकसठी सात सौ एक तिरचाली मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरे सोप्रति शत भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 सामुदायिक आवाजको तरकारी र खाद्यान्नमा प्रयोग गरिने विषादीका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ तरकारीमा अत्याधिक प्रयोग भएपछि सरकारले पनि कड़ा गरेको छ यसैबीच आज हामीले बढ़दो विषादीको गर्नका लागि के गर्न सकिएला भनी कृषकहरूलाई सोधेका छौँ किसक लेभलबाट अब यहाँ र कृषकलाई नै अलि सादी सम्बन्धी जानकारी चाहिँ अब प्राविधिक कृषि विकास कार्यालय र अन्य निकायले चाहिँ कृषकहरूलाई विषादी यो विष हो औषधि होइन भन्ने कुरो जानकारी गराई एकदम कमभन्दा कम हानिकारक र चाहिँ वातावरण मैले विषादीहरू चाहिँ प्रयोग गर्नलाई चाहिँ हामीले प्रोत्साहन हुन्छ हामीले जति पनि खेती प्रणाली अप्नाएका छौँ त्यसमा चाहिँ के भन्दाखेरि एउटा ब्लक वाइज चाहिँ हामीले खेती गरेमा विषादीमा प्रयोग गर्नलाई चाहिँ अलिकति न्यूनीकरण पनि हुनसक्छ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 प्राङ्गारिक मल व्यवस्थापन गर्ने मल सुधारदेखि लिएर गएर ढिना मसिना कुराहरूलाई हामीले हाम्रो कृषिमा समावेश गर्न सक्यौँ भने हामीले यो बिस्तारीलाई सबै मिलेर पहिला सुरु त अब केन्द्रबाटै कानुनी हिसाबबाटै राज्यले नै रोक्न पऱ्यो बिस्तारीलाई अनि बिसको कारणले धेरैको बिहान गइरहेछ हामीले घरैसी रासायनिक मलहरू निकाल्ने अनि अब गाईको पिसाबहरूबाट बिस्तारी बि हाल्न नदिने गाईको पिसाबहरू छेप्ने चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ उत्पादक र उपभोक्ता दुवैमा बिसारीको नकारात्मक असरको बारेमा जानकारी भयो भने तेह्रतिर ते ते ते उपभोक्ताले पनि न्यून विषादी अर्थात् विषादी प्रयोग नभएको चिज बढी खोजी खोजी खान्छन् र उत्पादकहरू पनि त्यस खालको चिज उत्पादन गर्न चाहिँ बाध्य हुन्छन् प्रेरित हुन्छन् राजधानी मल र राजधानी विषादीले गरेको नकारात्मक असरको बारेमा यो चेतनामूलक कार्यक्रमको सँगसँगै पोस्टर कम्प्लेट सडक नाटक इत्यादि कार्यक्रमले चाहिँ चेतना जगाउने र त्यसको चाहिँ सत्तामा घरेलु विषादी प्रयोग लगाउने अनि आइपिएम विधि प्रयोग लगाउने आइटिएम विधिको प्रचार प्रसार गर्ने विषादी चाहिँ यो अहिले यो घातक विषादी भइरहेछ त्यसलाई बिहानै गर्नुपर्छ सरकारले त्यसलाई बिहान गरेन भने हामी चाहिँ लुला लङ्गलाहरू पनि हुन सक्छौँ त्यसको सट्टामा अनेक विधिहरू छ प्राणिक विधिहरू अप्नाउन सकिन्छ हामीले हाम्रै देशमा हाम्रै जङ्गलमा भएका प्राणयुक्त चिजहरूलाई चाहिँ मिलाएर चाहिँ पालिमा लगाउन सकिन्छ त्यस मेरो कुरा त एकदम यो प्रेरणा गर्नुपर्छ सामुदायिक अवाजसँगै हामी स्थानीय समाचारको अन्तिममा छौ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीले सम्झनुहोला हामीलाई सम्झिने फोन नम्बर हो सुन्ना छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तीन सय तीस फ्याक्स नम्बर शून्य छपन्न पाँच त्रिसठी तीन सय एकतिस इन्टरनेट ै इन्टरनेट्लपीबाट पनि संसारभर एकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार